भावना तपाईँको आफ्नो मान्छेको लागि कार्यक्रम मुटुदेखि मुटुसम्म हरेक मङ्गलबार राति नौ पन्ध्रको साथमा जब जब रात बढ्दै जान्छ तब दक्ष मुटु सोध्छु तिमी यति बेला सायद छटपटि दे हौली बिछौनामा मनभरि म प्रतिको मायाहरू छकिएको बेला बिझाउँदो हो त्यो अभावको त तिमीलाई चिहाउँदो हो आकाशको जुन मझेरेमा तिमी टोलाएर बसेको हो मलाई थाहा छ तिमी दुःखी छौ तिमी भित्रभित्रै पिल्सिएकी छौ दुःखमा हो मैं तिमी सदै बहसाऊा करी परिस्थिति का सांगना बांधे राखे मेरा बाछा लाचार जस्तु मिस्तार डेरा जमा कल्पना को छीतेज में ऐसे मेरे जीवन लाइक तहस नहस पारने योजना में बस को मोटुक को क्रंदन पुरासम पुराचु तिमी न हो यो मुठुको दया लाग्दो आवाज मुठो देखे मठुसम्म जी हुं आप अज बड़ी समझा कहीं यो ल हमारा मं जखे हम साथ में भैई हम कीथा ये भौगोलिक दूरी कहीं हम आप समेट खोज उड़न खोज पी झ आकाश में अग्न खोज आप मोटेसम आपको मचे सामें पेद तरपनी बाध्यता पीड़ा हम हमेसम पुग्न सकते हमी पल पल कल्पिश पल पल तड़पिश रुन खोज् अवटा मध्यम खोज एटा मध्यम जो मध्यम ने हम को आवाजला हम को कुरा हमे को मूठुसम पुराने सको कार्यक्रम मुठुदेखि मूटसम तब का तीन मन का कुराहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने माध्यम हो र कार्यक्रम मुटुदेखि मुटुसम्मको आजको बसाइमा पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ प्रत्येक मङ्गलबार सवा नौ बजीदेखि दस बजीसम्म र तपाईँको मुटुको कुराहरू राख्नका लागि तपाईँ पनि तपाईँको आफ्नो मान्छेसम्म आफ्नो मुटुको कुरा पुऱ्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर या यच आर यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजहरूलाई म कार्यक्रममा स्थान दिनेछु र आफ्नो मान्छेसम्म पुर्याउने कोसिस गर्नेछु र यदि तपाईँ हामीसँग हामीभन्दा टाढा हुनुहुन्छ विदेशमा रहेर तपाईँले आफ्नो आवाज मार्फत तपाईँको आफ्नो सम्म तपाईँको मुटुको आवाज पुर्याउन चाहनुहुन्छ भने तपाईँले www.facebook.com डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ मैले पोस्ट गरिसकेको छु र सकेसम्म स्वदेशमा हुने साथीहरूले एसएमएस नै गरिदिनुहोला किन भन्दाखेरि तपाईँले स्वदेशमै रहेर रह पनि कमेन्ट गरिदिनुहुँदा विदेशमा रहनुभएका साथीहरूको कमेन्ट चाहिँ मैले कार्यक्रममा लिने अवसरबाट वञ्चित हुन्छु र उहाँहरूको आवाज मुटुको कुरा आफ्नो मान्छेको मुटुसम्म पुर्याउनलाई उहाँहरूलाई पनि गाह्रो हुन्छ त्यसैले सकेसम्म स्वदेशमा हुने साथीहरूले चाहिँ एसएमएसमा नै पठाइदिनु हुन अनुरोध पनि गर्न चाहन्छु र एसएमएस गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर यचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन चार, चार दे दे म्यासेज गर्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई राखे र यतिखेर तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच म घाट सुनिनु भएको छ तपाईँको एसएमएस लिन चाहन्छु एसएमएस गर्नुभएको छ हाई दाजु के छ खबर रिचमी तामाङ आशिष शिखरपानीबाट एन्ड मेरो उही कान्छी एसबी टी भन्नुभएको छ सविता हो कि या अन्य हो लाई अल टाइम मिस गर्दैछु भन्नु भन्नु है मोटीसम्म पुग्ने गरी एन्ड क्या पदा भोइस अल लाइनै भन्नुभएको छ थ्याङ्क्यु सो मच आशिषजी तपाईँको एसएमएसको लागि र तपाईँको यो आवाज यो मुडको कुरालाई तपाईँको आफ्नो मान्छेले अवश्य पनि सुनिसक्नु भएको छ र उहाँले सुनिरहनु भएको छ भने तपाईँलाई एकैछिनमा एसएमएस रिप्लाई पनि आउनेछ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु खानपिन भए त भन्नुभएको छ भइसकेको छ इट्स मी क्याप्टा बोइज प्रिन्स तामाङ फ्रम शेखर पानी हेटौँडा अठारबाट मेरो एसएमएस भन्नुपर्दा माई क्याप्टा बोइज समरीस आशुष विक्कल यो भन्नुभएको छ यति मात्र आएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि प्रिन्स जे आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ हाइदा यो छोटो जिन्दगीमा किन यति धेरै लामो बिछोड हुन्छ भनिदिनु न है मलाई एन लभ यु कालो मेसी अलर्ट आई एम सङ्घर्षशील सङ्गीता नगरकोटी बबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि छोटो जिंदगी कहीं हमें जिंदगी छोटो जस्तों लमो जस्तों जब हमी खुशी में होगी साँच छोटो भैया आवास करब हमी पीड़ा में होगी अज बड़ी ला आवास हो पीड़ा ने मोटू छिछ छि पारे बेला हमें अजबी छटप छटपटिशं हमारा आपने मंे टाड़ा भे बेला अजबी हमें छटपटिशं त यो छोटो जिन्दगीमा यति लामो बिछोड भएको आभास हुन्छ बिछोड कहिलेकाहीँ हामीले नचाहँदा नचाहँदै हुन्छ तपाईँले आफ्नो मान्छेलाई धेरै माया गर्नुहुन्छ तर पनि हाम्रो जिम्मेवारीहरू छन् समाज यस्तो भइसकेको छ कि जिम्मेवारी पुरा गर्न हामी एकअर्काबाट टाढा पनि हुनुपर्दो रहेछ जुन बेला हामी अर्को जिम्मेवारी पुरा गर्न खोज्छौँ त्यो बेला हामी आफ्नो मान्छेको लागि हामीले खेल्नुपर्ने भूमिकाबाट वञ्चित हुन्छौँ तपाईँ पनि त्यो भूमिकाबाट टाढा हुनुहुन्छ र तपाईँको आफ्नो मान्छे पनि मलाई थाहा छ उहाँ विदेशमा हुनुहुन्छ तपाईँ सम्झिरहनु भएको होला उहाँले पनि तपाईँलाई सम्झिरहनु भएको छ मेरो यो विश्वास हो किनकि माया गर्ने मान्छे एकतर्फी कहिले पनि माया हुँदैन माया गर्नेहरूलाई दुईतर्फीबाट अवश्य पनि माया भइरहेको हुन्छ कुनै न कुनै रूपमा हुनसक्छ तपाईँहरू त सम्बन्धमा गाँसिसक्नु भएको छ त्यसैले पनि तपाईँहरू एकअर्कालाई धेरै माया गर्नुहुन्छ यो माया सधैँभरिरहोस् धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको हाई दादा इट्स मी रितु घलान फ्रम नि वटलान टोल आज मेरो एसएमएस भन्नुपर्दा प्यारी सोल्ठिनी सुस्मितालाई कल नगरे पनि मिस यु एन्ड दि गरिमा भन्नुभएको छ त्योभन्दा अगाडि पनि स आएको छ त्योभन्दा पछाडि केही लेख्नु भएको थियो होला यति मात्र एसएमएस आयो धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै अर्को कु, एसएमएस गर्नुभएको छ हेलो चन्द्र दाजु दर्शन नमस्ते कस्तो छ हजुरलाई म नि छु म मनिषा लामा हेटौँडा पदम पोखरीबाट हजुर र बलराम दाजुलाई मिस गरिरहेको छु एन्ड भन्नुभएको छ हामी दुबैजनाको तर्फबाट यहाँलाई धेरै धेरै सम्झना र कसलाई सम्झनु भएको थियो एसएमएस यति मात्र आयो धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै एसएमएस आउँदै गरोस् र तपाईँको एसएमएस पढ्न पाइयोस् अर्को एसएमएस गर्नुभएको छ हाई दादा यो रात्रिकालीनको मिठो माया एन्ड मिठो सम्झना इट्स मी स्नेहा फ्रम हेटौँडा मेरो मोटुको धड्कन कान्छोलाई मिस यु एन्ड लभ यु सो मच अल टाइम भन्दै भन्नुभएको छ अरू पनि केही कुरा लेख्नु भएको थियो होला यति मात्र आयो धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना भयो त हजुरको भन्नुभएको छ खाना भइसकेको छ इट्स मी सुनित स्याङतान फ्रम शिखरपानीबाट मेरो एसएमएस भन्नुपर्दा मेरी प्यारी सुनिललाई सुनिल सुनिललाई भन्नुभएको छ अल टाइम मिस गरिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र सदैव तपाईँको आफ्नो मान्छेलाई नै माया गरिरहनु होला तपाईँलाई यही आग्रह पनि गर्न चाहन्छु कार्यक्रम हो मुठीदेखि मुठीसम्म म छु तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका मनका आवेगहरू तपाईँका मुटुका भावनाहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर या 4S एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना अनि तपाईँको मुटुको कुरा लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँको म्यासेज तपाईँको आफ्नो मान्छेसम्म अवश्य पनि पुग्नेछ र तपाईँका एसएमएसहरू आउने क्रम जारी नै छन् तपाईँका कमेन्टहरू पनि आउने क्रम जारी नै छन् थुप्रै कमेन्टहरू आइसकेको छ ती कमेन्टहरूलाई म एकैछिनमा कार्यक्रममा स्थान दिन्छु अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि मेरा काटे न कटे लवटे दिन मेरा दिन मेरा आ तुझ रतया दल दलको ओ तुझम बिताउ रतया हो पे बस जा यहाँनिर सुन्द्र साङ्गीतिक आवाज तपाईँको लागि राखे मैले रागिनी एमएमएस टूबाट रहेको थियो कार्यक्रम सुन्दै हुनुहुन्छ मुटुदेखि मुटुसम्म म कनपुरकै एकमात्र चौबिसै घन्टा प्रसारण हुने कमेडी रेडियो स्टेसन रेडियो सर्भर बयानब्बे दशमलव पाँच मईका र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका मुटुको कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्ममा पुर्याउने कोसिस गरिरहेको छु थुप्रै एसएमएस र कमेन्टहरू छन् एसएमएसहरू पठाउनका लागि मोबाइलको म्यासेज बक्समा गएर यच एउटा खाली ठाउँ यमएम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र मोटुको कुरा लेखेर तिन चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र कमेन्टका लागि www.facebook.com डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँको थुप्रै कमेन्टहरू बाँकी छन् ती कमेन्टहरूलाई एकैछिनमा राख्छु म यतिखेर भने तपाईँको एसएमएस पढ्न चाहन्छु एसएमएस गर्नुभएको छ हाई दाजु इट्स मि दिपा मोक्तान फ्रम हेटौँडा अठार मेरो उही कान्छु सुवासलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु है एन्ड माई क्याप्टा बोइजलाई मिस गर्दैछु भनिदिनु भन्नुभएको छ अवश्य पनि उहाँले पनि सुनिरहनु भएको होला थ्याङ्क यू सो मच दिपाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्ते चन्द्र दादा मि सबिना भैँसी मेरो एसएमएस अल एफएमलाई फ्रेन्डलाई मिस यु र मेरो मनमुठेको मान्छे विकास लाई लभ यु छोरा सन्दीपको मिठो माया भन्दै भन्नुभएको छ थ्याङ्कू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानुभयो त अनि हालखबर के कस्तो छ नि भन्नुभएको छ सबै ठिक छ अनि दादा र मेरो रमेशजीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नु र रा धेरै मिस गरेको छु भनिदिनु ल इट्समै भन्नुभएको छ कसले पठाउनु भयो नाम चाहिँ आएन यति मात्र एसएमएस आयो र रमेशजीले बुझिसक्नुभएको होला तपाईँले आफ्नो स्वास्थ्यको सदैव ख्याल गर्नुहोला धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई ब्रदर खाना खानुभयो त मेरो एसएमएस चाहिँ मेरो प्यारो काली उषालाई धेरै मन पराउँछु भन्न चाहन्छु ल ब्रदर गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि कसले पठाउनु भएको थियो पनि अवश्य पनि तपाईँको मनको कुरा उहाँसम्म पुगिसकेको छ अर्को एसएमएस गर्नुभएको छ हेटौँडा हेलो भन्नुभयो कि हेटौँ न हेलो लेख्नुभयो होला हेलो दादा के छ खबर हिट्स मि सुनित स्याङतान मेरो एसएमएस भन्नुपर्दा मेरो प्यारो दाजु सरोज आशिष प्रिन्सलाई धेरै धेरै मिस गरिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र आगामी पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ तपाईँका एसएमएसहरू आउने क्रम जारी छन् मोबाइलको म्यासेज बक्समा गएर याच आर्यस या एउटा या खाली ठाउँ यस याच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना सन्देश लेखेर तिन चार चार दुई दिनमा म्यासेज गर्दै गर्नुहोला तपाईँका कमेन्टहरू पढ्न चाहन्छु म कमेन्ट गर्नुभएको छ आदि आकाशजीले मि मि भन्नुभएको छ भाग्यलाई पूजा गरी आज यहाँ आफै फँसे भाग्यलाई पूजा गरी आज यहाँ आफै फसेँ वेदनाको नसा लाग्दा एकान्तमा लडी बसेँ भाग्यलाई पूज पुझ पूजा गरी आज यहाँ आफै फसे वेदनाको नसा लाग्दा एकान्तमा लडीबसे हजार लक्ष्य जिन्दगीको पुरा हुन पुरा हुन्न रहेछ हजार लक्ष्य जिन्दगीको पुरा हुन्न रहेछ जीवनदेखि हार्नेलाई कसैले पनि छुन्न रहेछ सबैदेखि लाज लागे मुहारमा खरानी खरानी दसे वेदनाको नसा लाग्दा एकान्तमा एकान्त एकान्तमा ढलिबसेँ थोरै भएको चेतना उहाँले के लेख्नु भएको छ थोरै भएको चेतन चेता वा चेता भने राको भने जलिसक्यो जिउने साहस अब त अब छैन सबै गलिसक्यो सास कहिले टुट्ला भने काललाई पर्खिबसे वेदनाको नसा लाग्दा एकान्तमा लडीबसे हेलो दादा इट्स मे अगेन आदि आकाश भन्नुभएको छ आज मनको एउटा व्यथा पुख्न पुग्न चाहे उही उनी सामु तर अफसोस उनी सामु पुग्दैन दादा भन्नुभएको छ मन त लाग्दैन उनी बिनाको जीवन जिउन तर झुटो आश र हाँसो लिएर जिउनु परेको छ भन्छन् भन्छन् नि अन्दो हुन्छ अरे माया तर आज लाग्यो कि यो त वास्तवमा जिउँदो लास रहेछ जहाँबाट निस्किन सायदै सम्भव होला ओके दादा थ्याङ्कयू फ्रे एफएम होल युनिट थ्याङ्क यू फ्रेन्ड हट अनि अब आउने सङ्घ कोही खासको लागि डेडिकेट गर्न चाहन्छु र मेरा सम्पूर्ण साथीहरूलाई पनि बबाई दादा एन्ड थ्याङ्क यू सो मच भन्नुभएको छ तपाईँको यो कमेन्टको लागि धेरै धेरै दे धन्यवाद छ आध्या आकाश कहिले जिन्दगीमा यस्तै हुन्छ हामीले कसैबाट धुख पाउँछौँ कसैबाट हामी छुट्टिनुपर्छ बाध्यतावश कहिलेकाहीँ हामी एकअर्कालाई धेरै माया गर्छौँ तर पनि छुट्टिनुपर्छ जिन्दगी त जिउनुपर्छ मरेर के पाइन्छ र कहिलेकाहीँ सोध्छु म पनि मान्छेहरू आत्महत्या कसरी गर्ने साहस गर्छन् होला उनीहरू जिन्दगीलाई मार्न सक्छन् भने जिउन किन सक्दैनन् यो प्रश्नले मलाई सदैव पिरोली रहन्छ किनकि जिन्दगीलाई नै हाँसी हाँसी त्याग्न सक्ने मान्छेले जिउनु त बरे सजिलो हुन्छ हो जिन्दगीमा जिउँदाखेरि धेरै पीडाहरू हामीले पीडाहरू महसुस गर्नुपर्छ पीडाहरू पाउनुपर्छ पीडाहरूबाट हामी रुमल लिएर अगाडि बढ्नुपर्छ तर पनि जति पीडा भए पनि आफ्नाले जति रहे पनि हामी अगाडि बढ्न सक्नुपर्छ कहिलेकाहीँ हामी कस्तो हुन्छौँ भने एकअर्कालाई नबुझिकन माया गर्छौँ इसो हे मन पर्यो अथवा फेसबुक में चैट करते गए मन मिलो तर जब समय मन को एटिच्यूड थान तब समय मया नगर्न भया हो कहीं एक के पल के मया बस्ट शब्दी मया बस् हमी क्रा कर इवन फेसबुक में नहीं कें नहोस् चैटे करें जाना कहीं एक अर् को मन मिलने एक अर्थ मया करे जो लग्न स्वाभाविक हो तर वास्तविक मया हो वास्तवमा तब तपाईँले तपाईँको आफ्नो मान्छेको एटिट्युड होइन तपाईँको आफ्नो मान्छेको व्यवहार अनुसार तपाईँ आफूलाई एड्जस्ट गर्न सक्नुहुन्छ कि हुँदैन समाजमा र समाजको अगाडि र आफ्नो परिवारको अगाडि यदि तपाईँ उहाँको हरेक बानीहरूलाई हरेक नराम्रै कुरा छ भने पनि त्यो कुरालाई तपाईँ बेयर गर्न सक्नुहुन्छ ठेक्न सक्नुहुन्छ भने तपाईँ त्यसपछि मात्र माया गर्नुहोस् मनलाई बाँधेर राख्न सिक्नुपर्छ नत्र धेरै दुःख पाउँछौँ हामीले कहिलेकाहीँ आज कहिलेकाहीँ भन्दा पनि अब समाजमा माया भावना नैतिकता भन्ने कुरा साँच्चै नै हराएको आभास हुन्छ तर यो हामीलाई हराएको आभास मात्रै भएको हो जस्तो लाग्छ मलाई चाहिँ तपाईँलाई कस्तो लाग्छ थाहा छैन मेरो व्यक्तिगत धारणा पनि हो जतिसुकै नैतिकता हराएको आभास भए पनि जतिसुकै माया भौतिक तराजुमा जोखिएको आभास भए तापनि सबैले चाहने चाहिँ त्यही माया हो अन्तिममा कहिलेकाहीँ हामी देख्छौँ धन नै सबै कुरा हो पैसा नै सबै कुरा हो जिन्दगी हो भनेर दौडिरहेका देख्छौँ हामी हो पैसा आजको आवश्यकता हो धन आजको आवश्यकता हो तर पैसा नै जिन्दगी भने होइन मेरै आँखाले पनि देखेको छु धेरै साथीहरूको जिन्दगी पैसाकै कारणले बर्बाद भएको कतिपय अझ कलिला मेरा साथीहरू केटी साथीहरूको कुरा गर्दैछु म आफैले पनि देखेको छु मेरो साथीहरू कोही अठार वर्षको कोही उन्नाइस वर्षको तर उहाँहरूको विवाह 41-42 वर्षको मान्छेसँग भइरहेको हुन्छ किन कतिपय अवस्थामा म धनकै कुरालाई अगाडि देख्छु धनकै कारण त्यस्तो भएको पनि देख्छु तपाईँहरूले यस्तो घटनाहरू देख्नु छ कि छैन मलाई थाहा छैन तर मैले जे देखेँ त्यही मात्रै तपाईँहरूलाई सेयर गरेँ धेरै धेरै धन्यवाद छ आदि आकाशजी तपाईँको कमेन्टको लागि र थुप्रै साथीहरूको कमेन्टहरू अझै बाँकी छन् एसएमएसहरू बाँकी छन् यतिखेर कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ लभ प्रिन्सेस भन्नुभएको छ उहाँ लेख्नुहुन्छ हाई ब्रो धेरै टाइम पछिको सम्झना मि फुच्ची भन्नुभएको छ आज मेरो स्पेसली म्यासेज त छैन भयो नि मलाई सधैँ हट गरिरहने मेरो हटलाई सम्झिन मन लाग्यो सो मिस यु एन्ड लभ यु अल टाइम माई हबु प्लिज मसँग नरिसाउनु एन्ड कम ब्याक देन ब्रो तपाईँलाई नि मिस यु ओके बाबाई गुड नाइट टेक केयर एन्ड हेभ अ स्विट ड्रिम भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रोम्यो अरिजितजीले रोम्यो अरिजितजी कमेन्टमा लेख्नुहुन्छ यो कालो अँधेर रातको मीठो मायाको साथमा धेरै दिनको दर्शन नमस्ते दादा सन्चेत हुनुहुन्छ नि म सन्तोष नगरकोटी हटियाबाट सधैँको साता झैँ आज नै सुन्दैछु तपाईँको मिठो भोइस तपाईँले वाचन गर्नुभएका शब्दहरूलाई महसुस गर्दै संहाली मेरे मनमुटु को साथीलाई अरे बालापन देखी देखेको, ड्रीम गर्ल एसके मिस करते दादा अभी मेरे फेसबुक फ्रेंडला मिस यू भाई छुट्टी दादा बबाई टेक केयर मिसी गुड नाइट भून थैंक यू सो मच तक कमेन्ट को त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ गोकुल महाझीजीले लेख्नुहुन्छ हेलो चन्द्रजी हजुर एन्ड हजुरको फ्यामिलीलाई आरामै भन्नुभएको छ हामी आरामै छौँ इट्स मी गोकुल फ्रम क्षतिवान मेरो सन्देश अल फ्रेन्डलाई मिस यु एन्ड लभ यु ओके बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टका लागि र अरू पनि थुप्रै कमेन्टहरू बाँकी छन् ती कमेन्टहरूभन्दा अगाडि म तपाईँका एसएमएसहरू लिन चाहन्छु यतिखेर एसएमएस क कसले गर्नुभएको छ अशोक भन्नुभएको छ अलि धेरै साथीहरूको एसएमएस छुटिसकेको रहेछ कमेन्ट गर्नुभएको छ सुनित स्याङतनजीले कमेन्ट गर्नुभएको थियो मैले उहाँको कमेन्ट अघि नै पढेँ अर्को एसएमएस छ हाई दादा खाना खानुभयो त भन्नुभएको छ मैले कमेन्ट भने जस्तो छु है एसएमएस माफ गर्नुहोला हाई दादा खाना भयो त हजुरको आइएम अशोक तामाङ हटिया जरुङ्गाबाट भन्नुभएको छ मेरो एसएमएस भन्नुपर्दा मेरो प्यारो बुनुलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु दादा ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन सन्चय हुनुहुन्छ मि मनिष लामा हेटौँडाबाट सन्देश फर्स्ट अफ अल हजुरलाई मिस यु एन्ड प्यारिसिस एन्ड स्पेसली रितु लामालाई मिस यु एन्ड लभ यु ओके दादा बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा म सुधान हेटोँडा सुधन होला सायद यसयु डिएचएन लेख्नु भएको छ सुधन हेटौँडाबाट मेरो सुमन दादालाई मिस्यू र मेरो लभलाई सरी सरी सरी र मिस्यू भनिदिनु है भन्नुभएको छ अवश्य पनि तपाईँको लभले तपाईँको आफ्नो मान्छेले सुनिरहनु भएको छ भने तपाईँको यो सरी शब्द उहाँको मुटुसम्म पुगिसकेको छ अर्को गर्नुभएको छ हाइब्रो इट्स मे क्याप्टा बोइज आशिष एन्ड माई क्याप्टा बोइजको मेम्बर प्रिन्स सुनित समरेज सरन एन्ड माई स्कूल स्कुल फ्रेन्डलाई मिस यू एन्ड लभ यु भन्नुभएको छ थ्याङ्कू सो मच तपाईँको को लागि जी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ र धेरै साथीहरूको कमेन्टहरू बाँकी छन् समय चाहिँ किनकिन एकदमै थोरै भएको आभास हुन्छ तपाईँलाई चाहिँ के लाग्छ भने मलाई चाहिँ एकदम थोरै भएको आभास हुन्छ तर धेरै पनि बोल्नलाई एकदम गाह्रो हुन्छ त्यसैले तपाईँका कमेन्टहरू अबको क्रममा पढ्दैछु र यतिखेर कमेन्ट गर्नुभएको छ एक्लो केटो भुवनजीले अँ भुवनजी लेख्नुहुन्छ तिमी रुँदा पीडा हुँदा मनमुठु दुख्छ मलाई तिमी रुँदा पीडा हुँदा मनमुठु दुख्छ मलाई तिमीलाई रुवाई आफू हाँस्दा हर प्रेमीले थुक्छ मलाई मरिने खुसी साथ बाँच्नु तिमी उसको साथमा म मरिने खुसी साथ बाँच्नु तिमी उसको साथमा तिमी हाँसी खुसी भए त्यही भए पुग्छ मलाई आहा तिमीलाई रुवाई आफू हाँस्दा हर प्रेमीले थुक्छ मलाई तिमी रुडा रुदा पीडा हुँदा मन दुख्छ मलाई भन्नुभएको छ एकदमै राम्रो मुक्तक लेख्नु भएको छ उहाँ अगाडि लेख्नुहुन्छ हेलो दादा इट्स मी भुवन तामाङ फ्रम मकवानपुर गढिनौँबाट मनोकामनाबाट दादा उही मेरो मनको साथी सोमियालाई आई लभ यु सो मच एन्ड मिसिङ यु अल्लाड भनिदिनु है ध भन्नुभएको छ धेरै धेरै धन्यवाद छ र सुमयाजी कार्यक्रम सुनिरहनु भएको छ भने भुवनजीको यो सन्देश तपाईँसम्म अवश्य पनि पुगिसकेको छ धेरै साथीहरूको कमेन्टहरू प्राप्त छ यतिखेर अविरल प्रेमीजी कमेन्ट गर्नुहुन्छ तिम्रो घरमा पञ्चे बजाउँदै हुनेछ तिम्रो घरमा पञ्चे बजाउँदै हुनेछ मलाई कात्रो चितामाथि ओढाउँदै हुनेछ तिम्रो घरमा पञ्चे बजाउँदै हुनेछ मलाई कात्रो चितामाथि ओढाउँदै हुनेछ त्यो दिन गगन पनि कालो हुँदै गज्रिँदै त्यो दिन गगन कालो हुँदै गज्रिँदै मेरो आत्मा शान्त पार्न वर्षाउँदै हुनेछ तिम्रो घरमा पञ्चे बजाउँदै हुनेछ मलाई कात्रो चित्तामाथि ओढाउँदै हुनेछ नमस्ते नमस्ते दादा मि अविरल प्रेमी मिशन फ्रम निबुवाटार तामाङ बस्ती क्षति पारेको बस्ती दोहा कतारबाट आज मेरो एसएमएस भन्नुपर्दा मेरो घर परिवारबाट बाबा मम्मी भाइ बहिनी सबैलाई अनि मेरो अल्ड फ्रेन्ड्सलाई म मिस यु एन्ड लभ यु भन्छु अनि अन्त्यमा दादा दिदी सबि प्लस चन्द्र तपाईँहरू दुबैजनालाई धेरै माया सहित सम्झना छ भन्दै छुट्टिन्छु बई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि र म र मेरो सबैको तर्फबाट पनि यहाँलाई मिठो सम्झना अभिरालजी आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँका थुप्रै कमेन्टहरू त्यतिखेर मसँग छन् तर ती सबै कमेन्टलाई म पढ्न भ्याउँछु या भ्याउँदिनँ थाहा छैन तर पनि पढ्ने कोसिस भने अवश्य रहनेछ यतिखेर अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी रुथ लामा आर्यटिएच लेख्नु भएको छ रुथ लामा, लामा फ्रम निबुवाटार तिन इक्चुङ डाँडा मेरो इक्चुङबाट दादा मेरो मान्छेलाई जोसियन धेरै मिस गरेको छु भनिदिनु ल दादा गिडनाइट भाइ भन्नुभएको छ अवश्य पनि तपाईँको यो एसएमएस तपाईँको यो भावना उहाँसम्म पुगिसकेको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि र यतिखेर भने अर्को पनि एसएमएसहरू आउने क्रम जारी छन् एसएमएस गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर याचारएस एउटा खाली ठाउँ यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठिगाना र तपाईँको मुटुको कुरा लेखेर तिन दिदीमा म्यासेज गर्न सक्नुहुन्छ धेरै साथीहरूको कमेन्टहरू छन् ती कमेन्टहरूलाई मैले पढ्न भ्याउँछु या भ्याउँदिनँ थाहा छैन यतिखेर एउटा कमेन्ट पढिहाल्छु त्यस पछाडि एउटा गीत सुन्नुपर्छ कमेन्ट गर्नुभएको छ कालीको काले म भन्नुभएको छ हेलो दादा दर्शन नमस्ते सञ्चत हुनुहुन्छ नि म कालीको काले हेटौँडा बाट, अनि दादा यो प्रोग्राम भनेकै माया गर्ने मायालेलाई आफ्नो मनको मान्छेलाई मिस गर्ने अनि सन्देश आदान प्रदान गर्ने एउटा सम्बन्ध राम्रो राम्रो प्रोग्राम हो त्यसैले म नै भन्न चाहन्छु मेरो कालीलाई काली कस्तो काली छ तिमीलाई हिजोदेखि एसएमएस आएको छैन किन हो तिमीलाई सन्चो छ कि नै त्यो त मलाई पनि थाहा छैन बट सन्चो नभाको भए नै गेट विल डियर भन्दै हाम्रो रूप न रूप न रूप नदेखे नै हाम्रो माया लाग्छ जनम, जनम देखि, एक अर्कामा बाँचेको छु जस्तो लाग्छ सोकाली लभ यु लभ यु सो मच भन्दै दादा आजको यो अँधेरी रातको बसाइबाट छुट्टिन्छु चु, दादा बाई टेक केयर गुड नाइट मिस यु अल माई फेसबुक फ्रेन्ड भन्नुभएको धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र तपाईँको यो कमेन्ट आगामी दिन पनि यस्तै कमेन्टहरू आउँदै गरोस् यतिखेर पनि एउटा गीत सुन्छौँ चु, त्यस पछाडि यो मुटुका कुराहरू लेख लिएर पुन आउने छु तरे दिल का मेरे दिल से रिश्ता है इन से हर आँस मुझको चुराना है मुझको है मुझको चुराना है तेरे दिल का मेरे दिल से रिश्ता पुराना है इन आंखों से हरा सो मुझको चुराना है मुझको चुराना से कृषिता बुरा सास मुझको सुन मैं जो साथ तेरे हूँ फिर तुझे है कैसा हूँ दर्द बाँट लेंगे हम सजाना है तेरे दिल का मेरे दिल से रिश्ता तेरे दिल का मेरे दिल सेरिस्ट पुराना आए पूरे गीत तो सुनने रे तर स्टूडियो को घड़ी में नौ बजे बवन्न मिनट भैस समय एकदम कम छमएस तब का कमेंटह अंतिम रूप दिन चाहूँ य तैंक एसएमएस अन्तिम एसएमएस पनि हो यस एस पछाडि एसएमएस होला, साथीहरूलाई आग्रह पनि गर्न चाहन्छु म किन भन्दा म अब भने तपाईँको थु अन्य एसएमएसहरू पढ्न पाउँदिनँ त्यसैले पनि र कमेन्ट पनि नगर्नुहोला जति छ अर्कोचोटि छँदैछ नि होइन र कमेन्ट गर्नुभएको छ हेलो दादा इट्स मि सानु पदमपोखरी बाह्र भोर्लेबाट मेरो सन्देश भन्नुपर्दा मेरो अल फेसबुक फ्रेन्डहरूलाई मिस गर्दैछु भन्न चाहन्छु अनि मेरो बेस्ट फ्रेन्ड आर्जु भन्नुभएको छ त्योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो होला यति मात्र एसएमएस आयो र धेरै धेरै धन्यवाद छ सानुजी तपाईँको एसएमएसको लागि र मैले एसएमएस अब सकिएको घोषणा गरेँ मैले एसएमएस लाइन बन्द गरिसकेको छु तर तपाईँ गर्न सक्नुहुन्छ एसएमएस चाहिँ गरिरहनुहोला अर्को साता छँदैछ र आज कार्यक्रम तपाईँले सुन्न पाउनु भएको छैन पुरा तपाईँको आफ्नो मान्छे मुटुसम्म पुग्ने भावनाहरू प्राप्त भएका छन् भने तपाईँले डब्लु डब्लु डब्लु जुन चाहिँ को बेला सुन्न सक्नुहुन्छ डब्लु डब्लु डब्लु डट सबिसौगात डट ब्लग स्पोर्ट डट कमबाट पनि सदैव सुन्न सक्नुहुन्छ र युट्युब च्यानलमा पनि तपाईँले मुटुदेखि मुटुसम्म अथवा एसएबिआई एसएयुजिएटी सबिसौगात सर्च गर्नुभयो भने अवश्य पनि तपाईँले कार्यक्रमहरू सुन्न सक्नुहुनेछ र यतिखेर तपाईँका कमेन्टहरू पढ्न चाहन्छु हाँ कमेंटर थुप्रेथी के कमेंटर बाकी कमेंटर सब पढ़ना नएपनी ज्ती भ्या त्यो तो भागि त कमेन्टहरू पुरै पढ्न नपाए पनि तपाईँका नाम मात्रै भए पनि पढ्ने कोसिस गर्नेछु कमेन्ट गर्नुहुन्छ औँसीको रातमा इन्द्रमाना आत्माजीले आज ज्येष्ठ एघार गते मेरो जीवनको सबभन्दा दुःखको दिन मलाई जन्म दिनुहुने मेरो आमाले यो संसार छोड्नुभएको दिन म कहिले नै भुल्न सक्दिनँ मेरो बाबाले कुन न, मेरे मेरे दिन छोडेर जानुभयो त्यो मलाई थाहा छैन तर मेरो आमा मेरै काखमा सधैँको लागि निधाउनु भएको दिन ज्येष्ठ एघार आज जस्तो लाग्दैछ आज पनि तिमी मसँग बोलेन भने यसमा रिप्लाई गरेन भने म जीवनभर दुःखी हुनेछु मिस यु बेबी भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र आमाको आज आजको दिनमा तपाईँले आमालाई छोड्नुभएको रहेछ आमाले तपाईँलाई छोड्नुभएको रहेछ माफ गर्नुहोला र आमा जहाँ हुनुभयो भने तपाईँको साथमा उहाँको आशिष छ उहाँको माया छ स्नेह छ त्यो सदैव तपाईँसँग रहनेछ कसैले खोज्न पनि सक्दैन पीडा हुन्छ हामी सबैभन्दा जिन्दगीमा हामीले देखेको हामीले महसुस गरेको वास्तविक देवता हाम्रो जिन्दगीको प्रेरणा हाम्रो जिन्दगीको मायाको मूलभूत आधार बनाउने आमा हो र आमालाई सदैव माया गर्नुपर्छ सा सबै साथीहरूले कार्यक्रम सुनिरहनुभएका साथीहरूलाई पनि म यही आग्रह गर्न चाहन्छु र धेरै धेरै धन्यवाद छ औँसीको रातमाइ निर्माण आत्माजी आत्मा तपाईँको यो कमेन्टको लागि र तपाईँको दुःखमा हामी सदैव साथ छौँ तपाईँको हाँसुमा तपाईँको सुखमा तपाईँका पीडाहरूमा हामी सदैव सँगै छौँ यही आ, कुरा यही आशय पनि व्यक्त गर्न चाहन्छु तपाईँको लागि र यतिखेर तपाईँका कमेन्टहरू थुप्रै छन् तर मैले अब कमेन्ट पढ्न सक्दिनँ कि भन्ने लागिरहेछ कमेन्ट ककसको बाँकी छ रमन पोखरेलजीले दाजु ट्विट पनि लिने गर्नु होला भन्नुभएको छ माफ गर्नुहोला रमनजी मैले आज ट्विट चाहिँ हेर्न पाएन सरी तर आगामी दिनमा अवश्य पनि ट्विट पनि हेर्नेछु र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ रेडियो सर्भर सर्च गरेर अथवा म आफैसँग पनि तपाईँ जोडिन सक्नुहुन्छ चन्द्र घलान अथवा सवि सगवाद सर्च गर्नुभयो भने मलाई पनि भेटाउन सक्नुहुनेछ अर्को कमेन्ट गर्नुभएको छ सुदिन लामाजीले हेलो दादा इट्स मी सुदिन सुदिन लामा हेटौडा अठाइसबाट दादा मायामा सानो गल्ती हुँदा माफी पाइँदैन र आज मेरो सानो मदेखि धेरै रिसाइरहेकी छु सधैँका लागि मलाई छोडेर जाने भन्दैछ दादा के माया लाग बिछोट हुनलाई हो र भन्नुभएको छ अवश्य पनि कसैले पनि जब हामी कसैलाई माया गर्छौँ बिछोडको त हामीले कल्पना नै गरेका हुँदैनौँ बिछोड त्यसैले त हामी एक्कासी बिछोड हुँदा कोही मान्छेहरू आफूलाई सम्हाल्नै सक्दैनन् गलत बाटो गलत बाटो चाहिँ सङ् लिएर सोचेर गलत बाटोको अनुसरण गरेर अगाडि बढ्छन् त्यस्तो चाहिँ कहिले गर्नु हुँदैन अवश्य पनि कहिलेकाहीँ सानो गल्ती हुन्छ र सानोजी तपाईँले पनि उहाँलाई माफ गरिदिनुहोला सुदिनजीलाई सुदिनजी र तपाईँले पनि तपाईँको गल्ती नै हो भने माफी माग्नुहोला किनभने सानो सानो कुराहरू नै हो जसले हाम्रो मायालाई हामीबाट टाढा गराउँछ तपाईँभरि रोएर बस्नु नपरोस् सकेसम्म चाँडै आफ्नो मान्छेलाई वास्तविकता बताउनुहोस् तपाईँले त्यो गल्ती गर्नुको पछाडि कारण के हो त्यो पनि उहाँलाई खुलस्त पार्नुहोस् अवश्य पनि तपाईँको आफ्नो मान्छेले तपाईँलाई माफ गरिदिनुहुनेछ र हामीसँग समय एकदमै कम छ साथीहरू र अब भने तपाईँको कमेन्टहरू म पढ्न सक्दिनँ माफ गर्नुहोला एसके यादवजीले कमेन्ट गर्नुभएको थियो नाम मात्रै भए पनि लिन चाहन्छु धेरै धेरै धन्यवाद छ त्यसै गरी अफलाइन क्विन भन्नुभएको थियो उहाँ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ मेनुका लोनजीले त्यसै गरी रेश्मा श्रेष्ठजीले पनि कमेन्ट गर्नुभएको थियो रेश्माजी तपाईँको यो कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद कार्यक्रम मोटुदेखि मोटुसम्मको हामी अन्तिममा छौँ र तपाईँका कमेन्टहरू अझै छन् कि म पेजलाई रिफ्रेस गरेर हेर्दैछु केही साथीहरूको नाम अवश्य पनि छुटेको छ पेज रिफ्रेस हुन चाहिँ टाइम लागिरहेको छ सकेसम्म तपाईँको नाम मात्र भए पनि छुटाउन चाहन्न म चाहिँ किनकि तपाईँले यति धेरै माया गर्नुहुन्छ तपाईँको सन्देशहरू पना नपाए पनि तपाईँका नाम मात्र भए पनि उहाँहरूसँग पुऱ्याउने कोसिस गर्छु टिआर लामाजीले कमेन्ट गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ यति मात्रै हो कि जस्तो लाग्यो अथवा कोही हुनुहुन्छ कि औँसिक राज महेन्द्रमा आत्मा उहाँको पनि पढिसकेको छु अरू कोही साथी अह अरू कोही साथीको कमेन्ट छुटेको छ भने माफ गर्नुहोला मैले यति मात्र कमेन्ट पाएँ धेरै धेरै धन्यवाद छ जस जसले आज कमेन्ट गरिदिनु एसएमएस पठाउनु हुने पैँतिसजना साथीहरू यहाँलाई पनि धेरै धेरै धन्यवाद छ र आगामी दिन पनि तपाईँको यस्तै साथ र सहयोगको अपेक्षा गर्दै आजलाई भने कार्यक्रमको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु नमस्ते दबी दब सासु में सुना था मैंने भूले बिना मेरा नाम आया भल्के झुकी और उठने लगी तो भूले से उसका सलाम